अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार मेगा हर्ज र यो हो कार्यक्रम कलिउड काउन्टाउन उपस्थित भइसकेका छौँ पढाउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै इन्टरनेट लाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट प्रत्येक साताको बुधबार र पार्ना चार बजेको समाचारपछि करिब करिब पाँच बजीसम्म हामी आउने गर्छौँ कार्यक्रम कलुटाउन लिएर कार्यक्रम कलुटाउनभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ यतिखेर प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू र प्रदर्शन भएर भर्खर मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ कार्यक्रम काउन्टाउनमा राजमण दसवटा उत्कृष्ट गीत सङ्गीत रहेका छन् र लाग्नुपर्ने हुन्छ नम्बर टेन पोजिसनतर्फ त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु यो साता नेपाली कथाङ चलचित्र लबिन चाइना बोर्डर आउट भएको छ भने काउन्ट डाउनबाट आउट भएको छ भने न्युची मारेको छ नेपाली कथाङ चलचित्र सुपारी र सुपारी अब चाँडै नै प्रदर्शनमा आउनुपर्ने चलचित्र हो यो चलचित्रको यतिखेर अन्तिम प्राविधिक कार्य धमाधम भइराखेको छ र सुपारी नम्बर टेन पोजिसनमा परेको छ सुपारीको बारेमा सुपारी सूर्य किरण लामा को स्वर अंगीत मीत रह तिमी माया भन्ने केटी मिलाइ यस्तै हुन्छ यस्तै हुन्छ माया भन्ने केटी मिलाइ ओके okay, भेटेर तिमीलाई एउटा कुरा भन्नु छ नेपाली कदन चलचित्र वाटर राखेको थिएँ प्रदर्शनको अन्तिम तयारी रहेको छ प्राविधिक लगभग फाइनल भइसकेको छ प्रदर्शन अब चाँडै नै आउँदैछ प्रदर्शनमा शिव घिमिरेले यो फिल्मलाई निर्देशन गरेका हुन् भने हेरा कुमारी साइको लगाइरहेको छ सा र शिव घिमिरेले अर्को फिल्मको निर्देशन गर्ने तयारी गरिराखेका छन् फिल्मको नाम रहेको छ सा साइकल र साइकलको कुराकानी गर्ने हो भने साइकलको सुटिङ असी प्रतिशत चितरमा हुने कुरा निर्देशक शिव घिमिरे हामीलाई दिनुभएको छ र सुपारीमा कलाकारको कुरा गरौँ झरना थापा रमेश सुहाई गजित विष्ट किर्जा पुरी सपना केसी लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ अब चाँडै प्रदर्शनमा आउँदैछ राजेन्द्र श्रेष्ठ र सूर्य किरणको चाहिँ सङ्गीत सुन्न पाइन्छ फिल्मका गीतहरूमा पनि सम्राट बस्नेतले फिल्मको द्वन्द निर्देशन गरेका हुन् महेश थापा महेन्द्र थापाले फिल्मलाई गीत काम गरेका छन् सुपारी पोजीशनमा नेउटीसँगसँगसँगले अबलाई नम्बर 9 पोसनको गीत नेपाल हो व नम्बर 9 पोसन के अवसर गरेको छ नॉन मुभरको रुपमा परेको छ आंखहरु बलको गीत नेपाली कथानचल चित्र बर्बाद परेको छ र बर्बाद प्रदर्शनमा आउन सकेको छैन अबला पनि करिउका उजको नम्बर 9 पोसनमा नेपाली कथानचल चित्र बर्बादबाट आखाहरु विसाउदानी नम्बर 9 खा बिश तिमला हे दाऊ बिझिए हेदा पानी तिमला देखना पाऊ हमेशा सफल फिल्म हमेसाको गीत यहाँले भएको छ बिस्तार बिस्तारै तल चढ्दैछ हमेसाको यो चार ट्र्याक अब नेपाल छ रोमान्स माथि चढेको छ गत हप्ताभन्दा पनि प्रदर्शनमा आउनुपर्ने फिल्म हो र अबलाई भने नम्बर सेभेन पोइसनमा नेपाली कथा चलचित्र रोमान्स र रोमान्स अलिकति फल ट्र्याकमा भएको फिल्म हो र गीत सङ्गीत पनि निकै उत्कृष्ट भएका छन् र अबलाई भने कलिङको नम्बर सेभेन पोजिसनमा नेपाली कथाङ चलचित्र A romance batter title track number 7 got to tell what's up for प्रदर्शनको लागि तयार भएको फिल्म हो रिक्सन नेपाली कत चलचित्र पहिलो माया हो मेरो मैले सु इम्रु मुटु मै राखिदिए Okay, ले निर्देशन गरेको फिल्म पहिलो माया फ्लिम हो मेरो गीत यहाँले सुनिरहनु भएको छ एक स्टेप माथि चढेको छ गत हप्तामा गीत छ नेपाल हो नम्बर फाइभ क्वेसन क्याप्चर गरेको छ तिन स्टेप तल जेको छ रिलिज भइसकेको फिल्म हो फिल्मको नाम हो नोटबुक नोट नोट र नोटबुकलाई मेरो निर्देशन गरेका हुन् भने प्रज्ञा जोशीको लगानी रहेको छ फिल्म नोटबुक पनि रिलिज भइसकेको फिल्म हो अबलाई भने नम्बर फाइभ क्वेसनमा नेपाली कर्ना चलचित्र नोटबुकबाट गाला रातै गाला रातै number 5 gala raat gala raat gala raat gala raat faisle ho ki lajey le ho को गानालाते यो कंछी को गाला रात सापकोटा भूमिका प्रदर्शन भएर राखेको फिल्म मन्जरीबाट जादु बोलको गीत को ताल चल जा समय दु केही मनको पुरा सोना बोला मनपुर मनै त उनी भैरी मनै त अनि साथी मनकै कुरामा आज मनलाई खोल्न दियो गणेश देव पाण्डेले निर्देशन गरेको नेपाली कथा चलचित्र मन्जरीको गीत सुनिरहनु भएको छ नम्बर फोर क्वेसन गरेको छ र यो फिल्म राखेको छ अब लाइक सर रिया I love you dear Eklesamti bar bar aau Eklesamji ha chuma Eklesamji gar aau Eklesamji du chuma mero hope ma mero ma maya hu timro mero hope ma mero ma chhaya hu ma timro chhaya chhaya chhaya chhaya ma timro timro chhaya maya maya maya maya ma timro mero maya maya chhaya chhaya mohi mukti mohi chhaya maya maya maya maya mohi maya pasho banne te mi pash maya ko hoye pasho banne te mi pash maya ko hoye mori pasho banne te mi pash maya ko hoye mori i love you dear i love you dear I love you dear sat sat sat banda bande sat ti rochhe ho ki maya maya banda bande timi ar kai kohune ho satma pani sakina timi kasai kohune chaino timi mero bano vale kasai kohune chaina hatthi chiri dekhaun ki tap ko phodi dekhaun hat ko nasa kati kati timre na ule khaun maya bannu sabda mito mutu chappal ma timi action taada hudaa aago bolcha yo man ma ekle samji baparau chu ekle samji hanchu ma सम्झी रुचु मेरो मेरो म माया हुँ तिम्रो मेरो हौ मतलब म छाया छाया छाया छाया छाया छाया माया माया माया मह तिम्रो तिम्रो माया छाया छाया भएको छ जेठ तिन गतिबाट यो फिल्म प्रदर्शनमा आउँदैछ अगाडि प्रदर्शनमा आउनुपर्ने फिल्म विविध कारणबाट भने जेठ तिन गते यसले प्रदर्शन मिति तोकेको छ र मलाई भने जेठ तिन गतिको मितिमा अल नेपाल फिल्म रिलिज हुँदैछ त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म हो र फिल्मका निर्माता सँगसँगै निर्देशक साथमा नायक स्वरूप काम गरेका छन् सुचित कुमार श्रेष्ठले र फिल्म गजबको बनाएको कुराकानी गर्दा राखेका छन् अब फिल्मले कस के कस्तो व्यापार गर्ने हो त्यो भने हेर बाँकी छ र अलिकति गीत सङ्गीतको कुराकानी गर्ने हो भने गीत सङ्गीत पनि अलिकति फरक ट्र्याकको गीत सङ्गीत हिपहप स्टाइलको गीत सङ्गीतलाई चाहिँ उनले समावेश गरेका छन् मुभीमा अब त्यो गीतलाई दर्शकले रुचाउँछन् या रुचाउँदैनन् त्यो भने रिलिज भइसकेपछिको दिनहरूमा थाहा हुन्छ हाम्रो नम्बर टु गीत सुने पालो नम्बर टु पैसा क्याप्चर र मेरो मनको साथी रिलिज भइसकेको फिल्म हो र फिल्मले मध्यम व्यापार गरेको भन्नुपर्छ अब नम्बर टुको सिन् चलचित्र मेरो मनको साथी बाटो बाटो अँ <s> हम हिडनेस नौला बाटो हामीलाई पुरेकै होला हम हिडनेस ओके नम्बर टु पोजिसनमा नेपाली गत चलचित्र मेरो मनको साथीको गीत गाने सुनिरहनु भएको छ हामी हेर्ने सुनौलो बाटो महेश खड्काको सङ्गीत रहेको छ फिल्मका गीतहरूमा र फिल्ममा कलाकारको कुराकानी गर्ने हो भने जीवन लोइटेल सेन सापकोटा लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ फिल्म मेरो मनको साथीमा र देशका केही सिनेमा घरमा अझ पनि यो फिल्म प्रदर्शन भइरहेको छ अब नम्बर वान पोइन्सनको गीत छ नेपाल त्योभन्दा अगाडि नम्बर टेन पोइसनदेखि नम्बर टु पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत स्थानमा परेको छ एकपटक रिकाम नम्बर टेनमा लेउटी सङ्घ सुपारिफी बाट राखेको थिएँ भेटी र तिमीलाई नम्बर नाइनमा बर्बाद नम्बर एटमा हमेसा नम्बर सेभेनमा रोमान्स नम्बर सिक्समा हो मेरो नम्बर फाइभमा नोटबुक नम्बर फोरमा मन्जरी त्यस गरी नम्बर थ्रीमा रेयाको गीत पनि यहाँले सुनिसक्नु भएको छ नम्बर टूमा मेरो मनको साथी त्यस नम्बर वान क्वेसन क्याप्चर गरेको छ त सबै फिल्मको गीतलाई तल थगलदै नम्बर वान क्वेसन क्याप्चर गरेको छ नेपाली कथन चलचित्र ब्ल्याक नाइट र ब्ल्याक नाइट आउँदो शुक्रबार यानिकै बैशाख सत्ताइस गतिबाट जो फिल्म प्रदर्शन गोर्खाली फिल्मका निर्माणमा आधारित ब्ल्याक नाइटको गीत प्रोग्राम सुन्दर सम्पूर्ण गाजल लाउदानी राम्रे उठमाला लाउदा जल राम्रे ओ आखा माजल मा लाउदानी राम्रे उठ اشتركوا في القناة